ज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो 90 नेटवर्क काठमाण्डुसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति मंगलबारको श्रृंखलामा हामीले सरभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै छौं गत साता जमुनाको बिमारी बेसेक हुन सकेको छैन मार्थाको अनेक प्रयास र अटुट माया बावजुद पनि जमुना अवस्थामा सुधार आएन यसैबीच प्रेम मूर्तिको जन्मान्तरण घोषणा भएको छ अब के होला त पागल बस्तीको बाह्रौं श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा हो जबकि स्वयं पुत्र प्रेमला चेतना छ उसको उपस्थिति अति अप्रीतिकर छ अप्रीतिकर रहनेछ त्यस ज्ञानी पुत्रको अमूल्य समय र शक्ति म किन नष्ट गरौँ यस बस्तीमा अब ऊ रहन सक्दैन म ठिक समयमा उसलाई विश्व सामु प्रस्तुत गर्दैछु जहाँ उसको परम आवश्यकता छ कसैले उसलाई पीडादान गर्यो कसैले ज्ञानदान गर्यो अब हेर्नु छ ऊ विश्वलाई के दान गर्छ मैले बुझेँ तिमी के चाहन्छौ चा। तिमी आफैसित झैँ फुसफुसाउँछिन् तिमी ठिक समयमा मसित बदला लिन चाहन्छौ अरू केही होइन ठिक छ बदला ल्याऊ अहङ्कारको प्यास मेटाऊ म विरोध गर्दिनँ मार्ता बैठकको ठाउँमा फर्किन्छन् र उही कुर्सीमा लखतरान परिबस्छिन् प्रशान्त एकछिन सन्न हुन्छ कता कता चोट खाएर तर सम्हालिन धेरै समय लाग्दैन दे आदि माताको आँखामा मेरो छवि किन एक बदला लिन चाहने व्यक्तिको जस्तो छ सम्हालिएर ऊ बैठकको ठाउँमा बस्छ कुर्सीमा बस्छ अनि फिस्सा हाँस्छ कृपया भन्नुहोस् त जस्तो व्यक्ति होइन बदला लिन चाहने व्यक्ति नै हो तर किन को कारण हो ऊ दङ्गदास पर्छ तिमी एउटा ढुङ्गाले तीनवटा शिकार गर्न खोज्दैछौ किनभने तिमी स्वयं प्रेमका रोगी हो दमित प्रेमका रोगी त्यसैले प्रेमको घाँटी निमोट्न चाहन्छौ प्रेमलाई होच्याएर यसकारण अहंकारको भाषण छाड्छौ चा। कि कुनै बेला उपेक्षित भएको तिम्रो प्रेम जसले विकृत अहंकारको रूप लिइसकेको छ त्यसलाई सन्तुष्टि र आनन्द प्राप्त हुन्छ कोही पनि स्वस्थ व्यक्ति प्रेम विरोधी र अहङ्कारको हिमायती हुँदैन आदिमातालाई कसले भन्यो म प्रेमी विरोधी मानव हो तिम्रो आफ्नै कर्महरूले व्यवहारहरूले यो कुरा भन्छन् यदि यी आरोपहरू सत्य हुन् भने मानिसहरू मलाई किन पागलखानामा भर्ती गर्दैनन् किनभने तिमी आफ्नै पागलखाना खोलेर बसेका छौ मार्थाको स्वर यति तीक्ष्ण हुन्छ कि भान्साखण्डमा बसेर कुरा सुनिरहेकी मैचाङ तर्सिन्छे कि तिमीलाई थाहा छैन यो बस्तीलाई मानिसहरू पागल बस्ती भन्छन् पागल बस्ती यो एक नामहीन ना बस्ती हो आदिमाता प्रशान्त केही विस्मयपूर्वक केही अर्थपूर्वक पीडित हाँसो हाँस्छ एक उपयुक्त नामको खोजी गर्दै थियौं मानिसहरूले पागल बस्ती भन्न थाले हामी पलायनवादी होइनौं भिन्नतावादी मात्र हौ बाह्य विश्वभन्दा केही भिन्न छौँ त्यसैले पागल भनिन्छौ तर यो कुनै चिन्तादायक कुरा होइन चिन्ता मलाई यस कुरामा मला लागेको छ आदि धारणा किन यति खराब छ किन विद्वेषपूर्ण म मा मलाई थाहा छैन यो मेरो कुन कर्मको परिणाम हो तिम्रा सबै कर्महरू मनोविकारग्रस्त छन् मनोरोगी हौ तिमी यदि यी कुरा सत्य हुन् भने आदिगुरूको पदभारबाट मुक्त भई मनोचिकित्सा कहाँ जानु नितान्त आवश्यक छ सही कुरा सोच्यौ एक मित्रको नाताले म यही सल्लाह दिन्छु तिमीलाई मार्थाको आवेशमा एक अपराजित आत्मविश्वासको पुट देखापर्छ तिमी गुरू हौ त्यसैले पहिलो चिकित्सा तिमीलाई नै आवश्यक छ गलत बाटोमा हिँड्ने गुरूले कहिले पनि सही बाटो, बाटो देखाउन सक्दैन यो कुरा जानिराख म फेरि पनि भन्छु तिम्रो उपेक्षित आहत र रुग्ण प्रेम अहंकारी गोमन सर्प झैँ फडा फिजाएर छ तिम्रो हृदयमा आदिमा म स्वीकार गर्छु मेरो प्रेम मेरो अहंकार हो प्रशान्तको ओर्खा कुना मुस्कानका अर्थ बद्लिन्छन् तर त्यो गोमन झै विषालु छैन नभए म कसरी विस्कन्यामा परिणत भएँ त त्यही तिम्रो अहङ्कारको गोमनले डसेर होइन मार्थाको बोली सुनेर फेरी फेरि दर्शिन्छे अर्को कोठामा तिमीले डसी डसी मलाई विस्कन्या पारिदियो जबकि म प्रेमामृत खोज्दै थिएँ यहाँ आएकी थिएँ म त प्रेम पुजारिणी हुँ तिम्रो सबै ज्ञानलाई म फिलोसफी अफ रिजेक्सन्स एन्ड रिक्रिरेसन भन्छु इन ह्युमन फिलोसफी भन्छु मानवता विरोधी भन्छु मानव त विरोधी होइन परम्परा विरोधी भन्नुहोस् किनभने यो सत्य हो म सायद सबै विख्यात परम्पराहरूको जगमा चोट पार्दैछु प्रशान्त आफूलाई बचाउ गर्छ तिमी यस्तो दुस्साहस गरेर आफ्नो कमजोरी लुकाउँदैछौ यो इल मेन्टालिटी हो आदिमा व्यक्तिगत रूपले कमजोर पुरुष हुन सक्छु तर मेरो सत्य दर्शन कमजोर हुन सक्दैन मलाई लगाइएका ती सबै आरोप र आक्षेपहरूले पुष्टि गर्छन् म कुनै व्यक्ति र परम्परासित प्रतिशोध दिन चाहन्न परम्पराहरूले नै मिलेर मलाई मसित प्रतिशोध दिन चाहन्छन् सायद परम्पराका ठेकेदारहरू मेरो विरोधमा हिंसाको न अभिशब्द छन् आखिर प्रेमभन्दा अहङ्कार महान कसरी हुनसक्छ अहंकारले यस्तो महानताको दावी गर्दैन किनभने योभन्दा महान र तुच्छ विशाल र सूक्ष्म सरल र जटिल कोमल र कठोर अरू केही छैन परम्पराहरू भन्छन् जीवन प्रेम र अहंकारको द्वन्द हो यस द्वन्दात्मक युद्धमा प्रेमको जित अवश्य छ प्रेम स्वीकृति हो अहम विकृति हो प्रेमको जय अहमको पराजय हो संसारमा प्रेमको साम्राज्य स्थापना गर्न नै भगवानहरू अवतार लिन्छन् वा पुत्र प्रतिनिधिहरूलाई पठाउँछन् म यस्तो सोच्दिन के सोध्छौ त मार्थ प्रश्न गर्छिन् म सोध्छु प्रेम र अहंकार बीच कुनै द्वन्द छैन त्यसैले जय पराजयको अवधारणा कपोल कल्पना मात्र हो यो सुनिश्चित मिथ्या कल्पनाले धेरै नै अहित गरिसकेको छ अब यस धारणामा परिवर्तन आवश्यक छ प्रेम निरहंकारी गुण होइन अहंकारकै एक रूप हो म मा मान्दिनँ मान्नै सक्दिनँ परमेश्वरको राज्यमा अहंकारलाई कुनै ठाउँ छैन मार्था जोरदार विरोध गर्छिन् यसबाट एउटै कुरा सिद्ध हुन्छ परमेश्वर एक साधारण अहंकारी जीवन हो अन्यथा किन अहंकारी जीवनहरूप्रति यत्रो घृणाभाव यो घृणा होइन न्याय हो मत्स्य न्याय हुन सक्छ यसभन्दा उपलो दर्जाको न्याय हुन सक्दैन मेरो दृष्टिमा परमेश्वर कतै भए महा अहंकारी अहङकारी हुनुपर्छ तुच्छ अहंकारी होइन प्रचन्त फिसमा हाँस्छ मार्थाको रहेको रिसको आगो घिउ परेर झन धन्किन्छ तिमी नै होला नि प्रेम विरोधी महाअङ्कारी तिनी पड्किन्छन् आदिमा त फेरि पनि म अनुरोध गर्छु कृपया मलाई प्रेम विरोधी नमान्नुहोला प्रेम एक व्यक्तिगत अहम भाव हो जुन आफैमा मङ्गलमय वा अमङ्गलमय हुँदैन यो आफैमा सार्थक वा निरर्थक भाव होइन सम्मानजनक वा अपमानजनक पनि होइन यो व्यक्ति सापेक्ष भाव हो चरित्र सापेक्ष भाव हो प्रेमको मूल्य त्यति नै हुन्छ जति प्रेम गर्ने मान्छेको सामर्थ्य हुन्छ मैले पनि यही प्रेमबाट यात्रा थालेको थिएँ कहाँ आइपुग्यो त एक यस्तो शिखरमा जहाँबाट म सम्पूर्ण विश्वलाई अहमय मा देख्छु मानिसहरू अहम ज्ञान रश्मि नपाएर की देवता बन्छन् कि शैतान भन्छन् म मा सबैलाई मानव बनाउन चाहन्छु तिमी जेसुके भन प्रेम नै सर्वोच्च गुण हो नकि अहंकार यस कुरामा मेरो विश्वास अटल छ प्रेम भनेको अमृत हो अहंकार भनेको बीष हो प्रेमामृत मात्र अहंकारको बीष निवारण हुन सक्छ पृथ्वीमा ईश्वरको राज्य स्थापना हुन सक्छ पृथ्वीमा ईश्वरको राज्य किन ईश्वरलाई शासनको आवश्यकता किन राज्य र रा शासनको सम्बन्ध अहंकारी राजनीतिसित हुन्छ कतै ईश्वर भए म सत्ताको राजनीति नगर्ने हार्दिक सल्लाह दिन्छु प्रशान्तले भन्यो तिमी मेरो आस्था र विश्वासमा ठेस पुर्याएर अपमान गरिरहेछौ प्रशान्त आदिमाताको फ्राइडे एन इगो हर्ट भए जस्तो छ उसले फेरि भन्यो प्रशान्त मार्ता भयभरको शक्ति लाएर च्याठिन्छिन् यो विस्फोट यति भयानक हुन्छ कि अर्को कोठामा तर्सेर बसिरहेको मैजाङको हालत बिग्रिन्छ उसको दिल दिमाग शून्य हुन्छ मेरो हार्दिक अभिप्राय आस्था र विश्वासमा ठेस पुऱ्याउनु थिएन यो त तुच्छ बरबर मूर्ति भञ्जकहरूको काम हो मेरो आँखामा मेरो छवि यस्तो छैन प्रशान्त सुनियोजित शान्त र अविचलित मुस्कान ओठमा खेलाउँछ म भन्न चाहन्थेँ आस्था एक अहम हो विश्वास एक अहम हो मानिसहरू आस्था र विश्वासको नाममा अहमको पूजा गर्छन् पूजनीय अहमहरू ठेस लागेर ढल्दैनन् ढलेका अहमहरू प्रार्थनीय आउँदैनन् मेरो आस्था कुनै अहम सहम होइन मार्ता प्रतिकार गर्छिन् मान्छेका सम्पूर्ण क्रियाहरू चेतनाहरू अहमयुक्त हुन्छन् भन्ने आदिमाताको आस्था अपवादमा पर्न सक्दैन अहम होइन भन्नु एक अहम भाव हो यसो भनेर तिमी आफ्नो प्रेमको बदला मात्र लिन सक्छौ यसभन्दा बढी केही सिद्ध गर्न सक्दैनौ मार्फ फेरि बचाउ गर्छिन् आदिमाता विश्व मानव समुदाय प्रेमको सपनामा अल्मलिरहेको छ प्रेमको पीडामा अल्मलिरहेको छ प्रेमको उपदेशमा अल्मलिरहेको छ म यस अलमलबाट विश्वलाई छुटकारा दिलाउन चाहन्छु यो बदला होइन यहाँ प्रेम गर्छु भन्दैमा सबैले सबैलाई प्रेम गर्दैनन् प्रेम गर भन्दैमा सबैले सबैलाई प्रेम गर्न सक्दैनन् विश्व प्रेम असम्भव छ म यो कुरा सिद्ध गर्न चाहन्न किनभने मानव इतिहासले सिद्ध गरिसकेको छ विश्व अहमय छ सदा अहममय रहनेछ अब मानव जातिले अहमुक्तिको बाटो देखाउनेहरूको लहैलहरमा लाग्न छोड्नुपर्छ ताकि तिम्रो सबै पछि तिम्रो लाग्नु होइन मार्था व्यङ्गे कसिन् प्रशान्त सानो बालक जहाँ खिलखिलाएर हाँस्छ बान्सा खण्डमा महिचानको अवस्था सुध्रन्छ आदिमाता म मा दुनियाँ मेरो होइन आदिमाताको लागोस् भन्ने चाहन्छु किन चाहन्छौ भन त किनभने यही समयको माग हो सर्वशक्तिमान परम्पिताहरूबाट मोहभङ्ग भएका प्राणीहरूलाई आदिमाताको आवश्यकता छ यो मेरो अहम कामना हो प्रतिशोध भावना होइन यसो भनेर तिमी दुनियाँको आँखामा छारो हाल्न सक्छौ मलाई छल्न सक्दैनौ तिमीले आदिमाता बनाएर मेरो इज्जत होइन बेजत गरेका छौ म मा प्राणी माताका लागि परमावश्यक परम पूज्य आदिमाता भएकी भए मेरो बोलीवचनको पनि केही मूल्य हुन्थ्यो होला मैले त सिर्फ अनुरोध गरेकी थिएँ प्रेमवृत्तिलाई अहिले नै दीक्षा नदेऊ भनेर विश्व मानवताका लागि यस्तो अकल्याणकारी कर्म कसरी गरौं विश्वको चिन्तना गर छोरीको चिन्ता गर प्रेम मूर्तिको चिन्ता गर आदिमाता दीक्षा स्थगन न पुत्री जमुनाका लागि कल्याणकारी छ न पुत्र प्रेम मूर्तिका लागि कल्याणकारी छ बस्तीमा अरू पनि असाध्य रोगीहरू छन् कुनै एक रोगी पुत्र वा पुत्रीको चिन्ता गरेर आदि दीक्षाकारी स्थगित गर्नु सम्भव हुँदैन निष्फल प्रेमीले अरूको प्रेमलाई निष्फल नै देख्न चाहन्छ सत्य यही हो अरू केही होइन मार्ता फेरि रन्किन्छन् म त के चाहन्छु भने कुरा बुझ्न शताब्दी समय लाग्न सक्छ म अनन्त प्रतीक्षा गर्न सक्छु प्रशान्तपूर्ण संयमित पीडाको मुस्कान ओठमा खेलाउँछ तर जहाँसम्म प्रेममा निष्फलताको कुरा छ यदि यो सत्य हो भने प्रेमको सफलताका सबै कथा मैथुन कथा हुन् प्रशान्त शान्त संयमित र गम्भीर भई अन्तकक्षबाट बाहिर निस्कन्छ उसको ओठमा पीडा हुँदैन न अनुहारमा कुनै विचलन हुन्छ मार्थाको झगडालु मनमा मानो वज्रपात पर्छ तिनी छरपष्टिएका मनका टुक्राहरू सँगाल्ने प्रयास नगरिकन आँखा चिम्डिदिन्छन् आँसुका बाटा छेकिँदैनन् एकातिर प्रेम मूर्तिको जन्मान्तरण समारोहको भव्य तयारी अर्कोतिर जमुनाको जसला उसले प्रेम गरेको थियो मृत्यु प्रतीक्षा बस्ती समयको साह्रै अप्ठ्यारो चपेटामा पर्छ मानिसहरू न निर्धक हर्षित हुन्छन् न व्यथित र शोकाकूल सबै मानसिक धर्मसंकटमा फस्छन् बस्तीका बालबालिकाहरू समेत लोकप्रिय प्रेम कथाको दुखान्त बुझी विचारमग्न हुन बाध्य हुन्छन् दिन बित्दै जान्छ मानिसहरू झन्झन बढी अप्ठ्यारो अनुभव गर्दै जान्छन् समयको यो क्रूर परीक्षा कसैलाई पनि स्वीकार्य हुँदैन जन्मान्तरण समारोहमा लागेको बस्ती उदास झन्झन उदास हुँदै जान्छ सबैलाई प्रेममूर्तिको चिन्ता हुन्छ आदिगुरूद्वारा जन्मान्तरण घोषणा भएपछि पनि सबै उसलाई महाप्रेमी नै मान्छन् एक निस्वार्थ परम पवित्र र पीड़ित व्यथित प्रेमीको रूपमा स्वत निर्माण भएको उसको छवि यति विराट र लोकप्रिय हुन्छ कि कोही पनि उसलाई महाज्ञानी भन्दैनन् यद्यपि उसको आदि प्राप्तिमा कसैलाई कति पनि सन्देह हुँदैन स्वयं आदिगुरूद्वारा प्रेरणा प्राप्त गरी कसरी उनको महाप्रेम महाज्ञानको बाटोमा मोडियो र कसरी द्रुतर गतिमा प्रगति गर्यो भन्ने कथाको प्रसिद्धि दन्तेकथाका राजकुमारहरूको शौर्यगाथा बराबर हुन्छ बस्तीका वृद्ध वृद्धाहरू बालबालिकाहरूलाई हर्क्युरलस वा भीमसेनको बहादुरीको कथा सुनायज गरी पञ्चतन्त्र वा ईसपका कथा सुनाएज गरी प्रेममूर्तिका कथा सुनाउन थालिसकेका हुन्छन् कति युवाहरू प्रेम मूर्ति बन्ने सपना देख्छन् युवतीहरू उसलाई सानुभूतिको दृष्टिले हेर्छन् जमुनाको ठाउँमा म भएको भए के हुन्थ्यो होला भन्ने सोची रोमाञ्चित हुन्छन् बस्तीमा अतिथि सत्कारको चरण हुन्छ अतिथिलाई पुत्रपुत्री संघसहित सबै शङ्कायहरूले छुट्टा आमन्त्रित गरी स्वागत अभिनन्दन गर्ने अतिथिको भविष्य योजना र प्रवचन श्रवण गर्ने परम्पराको थालनी महाज्ञानी कपिलको पाला देखिने गरिएको हुन्छ प्रेममूर्तिको स्वागतमा पहिलो समारोह आदिश्रमशालामा हुन्छ अन्तिम स्वागत समारोहको योजना पुत्रपुत्री संघले गर्छ महाग्ञानी कपिलको पालामा भन्दा यसपालि यी स्वागत समारोहहरू समयको विषमताले गर्दा बढ़ी अर्थपूर्ण हुन्छन् सबै प्रेम मूर्तिलाई नजिकबाट हेर्न र उसको मानसिक अवस्था बुझ्न लाभावित हुन्छन् वा आँखामा उदास चित्तमा स्थिर र ओठमा मृदुमुस्कानयुक्त देखिन्छ बस्तीका बासिन्दाहरू उसको उदासीको पनि तारिफ गर्छन् मुस्कानको पनि तारिफ गर्छन् मार्था अन्तकक्षमा बसी बसी सबै कुरा सुन्छन् प्रेमावास प्रशान्तले मेरो कुरा सुन्नेछ भन्ने एक सहज आशा जुन तिनको मनमा थियो त्यसको कुनै निशान बाँकी रहँदैन तिनको मन सुन्ने हुन्छ यस्तो उसले कहिले पनि गरेन जति झैझगडा परे पनि अन्तमा मेरो कुरा सुन्थ्यो मेरो मान राख्थ्यो तिनी चुपचाप सोच्न थाल्छिन् के हो उसको प्रेमको समाप्ति हो यस्तो असचिलो परिस्थितिमा कोही कसैलाई किन दुःख दिन्छ मार्था साह्रै अशान्त हुन्छन् तिनी पक्का विश्वास गर्छिन् यो एक सुनियोजित बदलाको कारवाही हो यो षड्यन्त्रमा प्रेममूर्ति पनि सामेल छ त्यसैले यहाँ आउनु मान्दैन तिनी प्रेममूर्तिले भर दिएर जमुनालाई त्यहाँ ल्याएको घटना सम्झिन्छन् वरिन्द्र धारा आशुखसाको घटना सम्झिन्छन् अन्तिम इच्छा प्रकट गरेको घटना सम्झिन्छन् र यी सबै घटनाहरूसित उसले अप्रीतिकर उपस्थितिको बाहनाबाजी गरेको कुरा गासेर असाध्य व्यथित हुन्छन् लोग्ने भन्नासाथ प्रेम चाहन्छन् नभए बदला चाहन्छन् तिनी एक निर्मा पुग्छिन् उद्विग्न हुन्छन् सात आठ दिन यसरी नै बित्छन् मार्था जब सोच विचार गर्न छोड्छिन् एक पुरानो भग्नावशे वा खण्डहर जस्तो भई तिनी झोक्राइरहन्छन् छोरीको अनुहार टुलुटुली हेरिरहन्छन् तिनी छोरी छोरी छोरीलाई स्नेहपूर्वक मुसार्न छोड्छिन् छोरीलाई घन्टौँ कुराहरू सुनाउन पनि छोड्छिन् तिनीको ममतामय हृदयमा विषर खडेरी पर्छ आस्था र विश्वासका जमिन रूपटपट्टि फुट्छन् यस आस्थाहीनताको विश्वासहीनताको मरूप्रदेशमा झोक्राइरहँदा टोलाइरहँदा कता कता एक अस्पष्ट आकृति देखिन्छ आकृति चिनी जस्तो लाग्छ तर चिनिँदैन मार्ता त्यसलाई चिनिने उत्सुकता पनि देखाउँदैनन् तिनी पूर्ण रूपले उदासीन भइबस्छिन् चपनामा आकृति चिनिन्छ उतै मसिया हुन्छ जसलाई तिनी पहिले पनि देखेकी थिइन् मार्थाको हृदय वज्रघात परी भुइँभरि छरपस्टेको हुन्छ सुदूर क्षतिजबाट मसियालाई आइरहेको देखि छरिएका हृदयमा टुक्राहरू पीड़ाले चुम्चुमाउन थाल्छन् मसिया हामीलाई अहंकारको वज्रघातबाट उद्धार गर्नुहोस् आस्थाहीनताको दलदलबाट मुक्त पार्नुहोस् हृदयका टुक्राहरू आर्थपकार गर्छन् एउटा ठूलो भीड़लाई कुशल नेतृत्वको प्रदान गर्दै मसिया नजिक आउँछ भुइँमा घुँडा टेक्छ र हृदयका टुक्राहरू सङ्घालेर सम्हालेर अञ्जुलीमा लिन्छ अपार भीड़मा सनसनीको तुफान चल्छ किनभने सबैलाई राम्ररी अनुमान हुन्छ अब मसियाली हृदयका टुक्राहरू जोड्नु हुनेछ शैतान विरूद्ध एक महान चमत्कार हुनेछ मसिया आफ्नो अञ्जलीमा तडफिरहेका छटपटिरहेका हृदयका टुक्राहरूलाई करुणपूर्वक हेर्छ र हेर्दा हेर्दै ऊ क्रुदावेशले जेरुसेलेमतिर फर्केर गर्जिन्छ ए मूर्ख अज्ञानी र पापी जेरुसेलेमवासीहरू तिमीहरूले किन यति सुन्दर कोमल हृदयमा अहंकारको वज्र प्रहार गर्यो के तिमीहरूलाई थाहा छैन हृदय प्रेमको सिंहासन हो जहाँ परम्पिता परमात्मा बस्नुहुन्छ तिमीहरूले सोच्यो होला हृदयलाई टुक्रा टुक्रा पारेपछि आफसी अहंकारयुक्त शैतान राज कायम हुनेछ तर तिमीहरूको यो सपना किमार्थ पूरा हुने छैन जति हृदयहरूमा बज्रा आन प्रभुको सीमासन प्रभुको राजडग मगाउने छैन किनभने मसिया जन्मिसकेको कि छ मसियाले प्रेममा विश्वास गर्नेहरूको हृदय जोड्नेछ प्रेममा बाँच्नेहरूको हृदय जोड्नेछ मसिया भिडतिर फर्किन्छ गर्जना र ललकार शान्त हुन्छ उसको मुखमण्डलमा महाअभय र महाकरूणाका आवा देखापर्छन् उ स्नेहपूर्वक सुमधुर स्पष्ट र अजोसी बाणीमा सम्बोधन गर्छ हे परमपिता परमात्माका सुयोग्य सन्ततिहरू नक्कली मसियाहरूदेखि सावधान हो किनभने ती शैतानका दूत हुन सक्छन् शैतनका दूतहरू फोहोर अधारा साघु अहंकारका दलदलमा जन्मिन्छन् लामखुट्टीहरू झै प्रेमको रगत छुस्न प्रभुका सन्तानहरूलाई रोगी र भोगी पार्न प्रेमको रगतलाई दूषित हुनबाट बचाइ राख सधैँ पवित्रताको सरोवर बनिराख स्वच्छता निर्मलताको झरना बनिराख सैतानका दूतहरूले लामखुट्टीहरूले झैँ फूल पार्न सक्ने छैनन् हे प्रभुका सन्तानहरू तिमीहरूले देखिरहेका छौ मेरो अञ्जुलीमा हृदयका टुक्राहरू छन् र यी निश्चय पनि जोडिनेछन् होसियार हृदय टुक्रिए पनि आस्था नटुक्रियोस् विश्वास नबाँचियोस् एक दिन आफै वा पुत्र प्रतिनिधि पठाएर तिमीहरूको उद्धार गर्नुहुनेछ आत्मादेखि प्रतीक्षा गरेर निराश हुनुपर्ने छैन मसिया मुसुक्क हाँस्छ भीड चमत्कार हेर्न तयार हुन्छ सबै सास्रोकेर हृदय जोडिएको महान घटना हेर्ने सौभाग्य प्राप्त गर्न उत्सुक हुन्छन् मसिया कोइना नकुम्सैकन अञ्जुली बाँधिएका हातसिधा अगाडि तेर्साउँछ रोठमा केही बर्बर आउँछ मानिसहरू त्यसलाई परम्पिताको प्रार्थना गरिएको होला भनी अनुमान लाउँछन् उत्सुकता चरमचोलीमा पुग्छ ठीक यही बेला मसियाले मानिसहरूको आशा विपरीत एक भयानक विभत्स अट्टाहस गर्छ र हृदयका टुक्राहरूलाई जोड्न आकाशमा उत्त्याइदिन्छ सबै आकाशमा हेर्छन् हृदयका ती साना साना टुक्राहरू एक सीमित उचाइसम्म पुगेर भीड़को बीचमा खस्छन् मानिसहरू भयभीत भए यताउति भाग्छन् भगुवाहरूले कुल्चेर हृदयका टुक्राहरू खिचिमिची हुन्छन् बिग्रन्छन् मानिसहरू कुरा बुझ्छन् सबै आक्रोशित हुन्छन् तर मसिया त्यहाँबाट भागिसकेको हुन्छ धोकेवाज मार्ता सपनामा चिच्याउँछिन् घुक्कर हुन्छन् अनिजन छिन् आदिगुरू आदिमाता डाक्टर आनन्द आचार्य प्राचार्य गोलघरको नायकी बिन्दु र मैसाङको उपस्थितिमा डाक्टर कमला जमुनाको मृत्यु घोषणा गर्छ मार्था छोरी मरेको कुरा सुनेर रोई कराई गर्दिनन् कर एक सघन तनाव र शून्यता अनुभव गर्छिन् मैसाङ सबैको अगाडि डाको छोडेर रुन्छे बिन्दु पनि कुई क् गरी रुँदै जमुनाको ओछ्यान वरिपरि घुम्न थाल्छे गोलघरको नाइकी एकछिन चरको खस्रो पारालेर हुन्छ अनि शान्त हुन्छ आदिगुरू प्रशान्त शान्त उदास र विचारमग्न हुन्छ आँसु एडब्बाएका चिन्तित आँखा उचालेर मार्थालाई हेर्छ तर बोल्न सक्दैन शोकको पहिलो चरण सकिएपछि आदिगुरू र आदिमाता बाहेक सबै कोठाबाट बाहिर निस्कन्छन् सबै शङ्काहरूमा शोक समाचार पुग्छ बस्ती शोकमा डुब्छ एक एक गरी बस्तीवालाहरू आदि भेला हुन पुग्छन् प्रशान्त मेरो एउटा अनुरोध छ लामो तनावयुक्त महुँदापछि मार्थ पहिलोपल्ट शब्दोच्चारण गर्छिन् तिनको स्वर तनावयुक्त नै हुन्छ आदिमाता आज्ञा होस् ऊ सतर्क हुन्छ मेरो अनुरोध छोरीलाई मन्दिर पछाडिको फुलबारीमा समाधिष्ट गरियोस् कि मेरो इच्छा पूरा हुन सक्छ तिनी अपरिचित आरोप दृष्टिले हेर्छन् तर स्वरमा तनाव वृद्धि हुन्छ पुत्री जमुनाको अन्त्येष्टि आदिमाताको इच्छा अनुसार हुनेछ ऊ पहिले झै सतर्क कर विनयशील हुन्छ धन्यवाद धेरै धेरै धन्यवाद तिनको दृष्टि तीक्ष् र बोली कृत्रिम हुन्छ प्रशान्त बुझ्छ यो नियो खोजायो ऊ कुरा नबढाइकन चुपचाप बाहिर निस्कन्छ पान्छाखण्डमा मैचाङ रहेको आवाज सुनिन्छ घण्टाभरमा जमुनाको पार्थिव शरीरलाई आदि मन्दिरको विशाल कक्ष बेलाइराखिन्छ क्रमिक रूपले सबै श्रद्धाञ्जली चढाउँदै जान्छन् जमुनाका ईर्ष्यालु साथीहरू डाको छोडेर हुनुहुन्छन् र मन हलुङ्क भएपछि पार्थिव शरीरलाई सकेसम्म राम्ररी श्रद्धा सुमनहरूले सजाउँछन् यहाँ प्रेममूर्तिको अनुपस्थितिमा सबैलाई खड़के को देखा प कार्यक्रम श्रुति सम्पेक तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम सितोवनको रेडियो अर्पण र त्रिवेणी एफएममा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेशुंगा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सुन्दै हुनुहुन्छ रेडियो प्यूठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवास भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलाली टीकापुर र गुलरियाको फूलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भिरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति आज पागल बस्ती उपन्यास सुन्दैछौँ यसबीच गुरु संघका प्रमुखहरू र पुत्री संघका पदाधिकारीहरूसित मन्दिरको प्रांगणमा उभिएर विचार विमर्श गर्छ ऊ आदिमाताको इसाई पृष्ठभूमिमा आधारित इच्छाबारे सबैलाई अवगत गराउँछ सबै पुत्रहरू धर्मवमोजी मृत्यु संस्कार गर्न नहुने राय व्यक्त गर्छन् आदिगुरू धार्मिक संस्कार बिना सबलाई आदिमाताले इच्छा गरेको ठाउँमा गाड्ने भने सबैलाई आश्वस्त पार्छ गोलघरको नायिकालाई सब पेटिका बनाई ल्याउने जिम्मा दिइन्छ उसीकर्मी कार्यदक्ष केही व्यक्तिहरू छनौट गरी गोलघरतिर गर लाग्छ यसपछि स्वयं आदि गुरू अन्य पुत्रहरूलाई लिई आदि मन्दिर पछाडिको फूलबारीमा जान्छ समाधिका लागि उपयुक्त स्थान चयन गर्छ मार्था झ्यालबाट सबै कुरा देख्छन् जमिनको नापले चार लट्ठी गाडिन्छ डोरी तानिन्छ र खाल्डो खन्ने काम शुरू गरिन्छ आदिगुरूले नै पहिलो कोदाली चलाउँछ डाक्टर आनन्द अर्कोपट्टिबाट खन्न थाल्छ अरू पालो पर्खेर बस्छन् आदिगुरू तन्मनले कोदाली चलाउँदै जान्छ पसिना निथ्रोको हुँदै जान्छ तर उसको स्फूर्ति घट्दैन पुत्रहरू उसित पालो माग्छन् थकाई मेट्न अनुरोध गर्छन् आदिगुरू कुरा नसुनिकन काम गरिरहन्छ मैजाङ रुन छोडेर झ्यालबाट हेर्न थाल्छ झन्डै डेढ फिट गहिरो खाल्डो खनेपछि आदिगुरू प्राचार्यलाई पालो दिन्छ डाक्टर आनन्द पनि अर्को व्यक्तिलाई पालो दिँदै थाल्डोबाट बाहिर निस्कन्छ जमिन साह्रो छ चा, चट्टान जस्तो डाक्टर थकाइले चूर हुन्छ अझै पाँच फिट गहिरो खन्नु आवश्यक छ आदि गुरु पसिना पुस्दै थकाइ अनुभव गर्छ चा। यो चट्टानी भूभाग हो त्यसैले जति गहिरो खन्दै गयो त्यति नै गाह्रो पर्दै जान्छ मौसम अफसोसजनक हुँदैन घाम मध्याहतिर लम्किरहेको हुन्छ हावा शिरसिर चलिरहेको हुन्छ फुलबारीका फूलपातहरू मजाले झुमिरहेका हुन्छन् चग्रहरू खेलिरहेका हुन्छन् वातावरण काव्यमय हुन्छ शोक उदासी र विराहदेखि बे खबर आदिगुरू जमुनालाई हामीले बचाउन सकेनौं यस मामिलामा डाक्टरी विज्ञान नराम्ररी पराजित भएको छ आदिमातासम्म हामी लज्जित छौं थकाई मेटेपछि डाक्टर आनन्द पीड़ाभिव्यक्त गर्छ वार्ताका कान हुन्छन् पुत्री जमुनाको समस्या डाक्टरी विज्ञानभन्दा परको समस्या थियो यसको कुनै उपचार वैधि ज्ञात छैन आदिगुरू चिन्तनशील देखिन्छ मलाई लाग्छ म पुत्रीको समस्या जान्दछु यो एक संकटग्रस्त प्रेम र घृणाको कथा थियो कथान्त यही रूपमा दुखान्त हुने अनुमान गरिएको थियो आदिगुरू हजुरको आशय प्रेममूर्ति र जमुना हो म यिनीहरूको सुप्रसिद्ध कथा भन्दैछु प्रेम र घृणाको कथा जुन सबैलाई थाहा छ तर कथामा पुत्री जमुनाको यथार्थता कसैले पनि बुझ्न सकेन उसले घृणा व्यक्त गरेको सबैले थाहा पाए तर घृणामुक्त भएको कुरा कसैले पनि थाहा पाएन प्रेमको महानता पवित्रता र आवश्यकता बोध भएपछि पुत्री जमुनाको त्यो अहंकार जसले घृणा अभिव्यक्त गर्थ्यो समाप्त भयो प्रेम थुक्दा थुक्दै उसले प्रेमको मूल्य बोध गरी प्रेम देख्दा पुत्रीको अनुहारमा अंकित भएका भावुकताहरूलाई मैले निरीक्षण गरेको छु घृणा समाप्त भयो तर यसको ठाउँमा प्रेम अङ्कुरित हुन सकेन प्रेममूर्तिलाई प्रेम, प्रेम गर्न सकेन पुत्रीको अहमले प्रेमको महान अर्थबोध गर्यो तर प्रेमीको अस्तित्वलाई उसको यथार्थ स्वरूपमा ग्रहण गर्न सकेन आखिर पुत्रीको संकटग्रस्त अहमले जीवनलाई विसर्जन गर्न रूचाह्यो मलाई अफसोस छ मैले पुत्रीको अहमलाई सङ्कटमुक्त पार्न सकिनँ यो विशिष्ट अहमको निर्णात्मक व्यवहार बुझ्न मलाई समय लाग्यो पुत्रीले मलाई महान पाठ सिकाएर गए अबदेखि सङ्कटग्रस्त अहमका उपचार डाक्टरहरूले होइन गुरूहरूले गर्नेछन् र अहमको आघातलाई मनको आघात पनि भ्रमित हुने छैन मार्था कुरा सुन्छन् तर सायदै बुझ्छिन् रितीयको मनस्थिति बोकेर दिने कुर्सीमा जाम पर्छिन् मध्याह हुन्छ आदिगुरु अन्तकक्षमा प्रवेश गर्छ आदिमाता पुत्रीलाई अन्तिम विदा दिने समय भयो ऊ आदिमातालाई प्रेमपूर्वक हात मात्र उठाउँछ मार्ता उठ्छिन् र उसको छातीमा मुख जोतेर जोड रुन हाल्छिन् तिनको हृदय विधारक रुवाईले प्रशान्तलाई पनि रुवाउँछ मैजाङलाई पनि रुवाउँछ प्रशान्त मेरो छोरी फिर्ता ल्याइदेऊ म बाँच्न सक्दिनँ मार्थ भक्का छोडेर रुन्छिन् रुवाईको बाढी केही मत्थर भएपछि प्रशान्त तिनलाई समाधिस्थलमा लैजान्छ हातले सहारा दिँदै जमुनाको समाधि साधारण कच्ची पत्थरहरू जोडी इसाई शैलीमा साढे एक फिट जति अग्लाइएको हुन्छ तर त्यहाँ क्रसको चिन्ह हुँदैन जमुनाको नाम जन्म र मृत्यु पनि त्यहाँ उल्लेख गरिँदैन त्यो एक अज्ञात वा अनाम व्यक्तिको चिहान जस्तो प्रतीत हुन्छ मैचाङ बस्तीका सबैजसो बगैँचाबाट राम्रा राम्रा फूलका बिरुवाहरू ल्याइ समाधि वरपर रोप्छ दिनरात बिरुवाहरूको हेरविचारमा आफूलाई व्यस्त पार्छ वार्ता पनि पार सम्पूर्ण समय समाधिस्थलमा बसेर बिताउँछन् तिनी साह्रै नै रित्तो र एक्लो अनुभव गरिबस्छिन् मैचाङको काम अरूचिपूर्वक हेरिरहन्छन् प्रशान्त बोल्न मन लाग्दैन अतिथि प्रेमबारे सोच्न मन लाग्दैन उयो श्रद्धाञ्जली चढाउन समेत आएन भन्ने कुरा सोच्यो कि तिनको मनचुडिए जस्तो हुन्छ असह्य भई पीडा पराकाष्ठामा पुग्छ प्रेम मूर्तिको ध्यान भङ्ग गरिदिनु भएछ आदि गुरुले जमुना मरेपछिको तेस्रो रातमा चाहिँ डराइडरहेको कुरा सुनाउँछ के ध्यान नचाँदा नचाँदै पनि तिनको ध्यान आकृष्ट हुन्छ तिनी वाल्न पर्छिन् जमुनाले प्राण त्याग गरेको खबर सुनेपछि ऊ आदि आरोग्यशालाबाट शा, त्यसबेला ऊ रोगीहरूसित वार्तालाप गरिरहेको थियो अरे आफ्नो आवास क्रियामा गएछ अनि पलटी कसेर आँखा बसेछ तीन दिनसम्म अघि भर्खरै आदिगुरुले होस्मा फर्काइदिनुभएछ विचार वार्ता कुनै प्रतिक्रिया जनाउँदैनन् रातभर छटपटिरहन्छन् बिहान उठ्ने बित्तिकै समाधिस्थलमा जान्छन् काम लागेको हुन्छ मैच्याङ समाधिनिर इजेल क्यानभास र कुर्सी मिलाइरहेकी हुन्छ वार्ता वाल्न पर्छन् के वार्ता शब्दले भन्दा आँखाले बढी चोत्छिन् मैच्याङ डरले कालोनिलो हुन्छ समाधिपट्टि फर्किन्छे अनि बलजफ्ती बोल्छे प्रेम मूर्तिको चित्र बनाउनुहुन्छ कि भनेर आदिमाता भोलि ऊ बस्ती छोडेर जानेछ फेरि कहिले पनि फर्केर आउने छैन मैच्याङ बोलिसकेपछि डरले मरितुल्य हुन्छ फर्केर आदिमातासित आँखा जुझाउनु त के अलिकति चल्ने साहस पनि उ गुवाउँछ उसको काँथर दयनीय दृष्टि समाधिमा नै टासिन्छ जमुना लगाउन मनमनी ऊ एक असम्भव सहयोगको भिक्षा पनि माग्छे मार्ता केही नबलिकन अन्त कक्षमा फर्केर जान्छन् दिनभर भित्तापट्टि फर्केर सुतिरहन्छन् भोलिपल्ट बिहान सबैले तिनी बिउझन्छन् मैचाङ डराइ डराइकोठामा बस्छे आदि माता आदि गुरुले प्रवचन समारोहमा आमन्त्रण गर्नुभएको छ अहिले हजुरलाई दर्शन दिन मैचाङ कठिनतापूर्वक कर्तव्य पालन गर्छ कर मार्ता मुख छोपेर सुति दिन्छन् बिहान ठिक नौ बजे आदि गुरु अन्तकक्षमा आउँछ आदिमाता आज अपरान्ह एक बजे पुत्र प्रेम प्रेममूर्तिको जन्मान्तरण समारोह आउँदैछ पुत्रलाई शुभाशीर्वाद प्रदान गर्न उपस्थित भइदिनुहोला म पुनःस्मरण गराउँदै हार्दिक अनुरोध प्रार्थना गर्न उपस्थित भएको हुँ मार्ता कुनै जवाफ दिन्न प्रशान्त आस मात्र गरेर फर्किन्छ यसपछि 10 बच्छ 11 बज्छ 12 बच्छ साढे बाह्र बज्छ मार्ता ओछ्यानबाट बाहिर निस्किने कुनै सुरसार गर्दिनँ मैचाङ आत्तिएर फत्राक फत्रक, फत्रक पर्से आधीमा त उठ्नुहोस् उर्ग्न तयार पर्से म जान्न गयो हुन्छ मार्ता आँखा चिनेर निदाय जहीँ गर्छिन् मैचाङ सागसुक गर्दै बाहिर निस्किन्छ एक बच्छ दुई बच्छ तीन बज्छ मार्थ नराम्रै छटपटिन्छन् जुरुक उठेर ओछानमा बस्छन् सिरानीपट्टिको झ्याल आधा जति खोलिएको हुन्छ तिनी समाधिस्थलमा आँखा पुर्याउँछिन् र जसङ्ग झस्किन्छन् प्रेममूर्ति समाधिस्थलमा घुँडा टेकेर आँखा छिम्बेर टाउको झुकाएर बसिरहेको हुन्छ मार्थाछबाट तल हम्फालेर झ्यालमा उभिन्छन् धेरै बेरपछि तिनी डुग डुग आफ्नो मुटोको ढुकढुकी अनुभव गर्छन् तिनको धरीले ठाउँ छोड्छ केही नलागेपछि तिनी झ्यालबाट हटेर जगुर्दै अन्तकक्षबाट बाहिर निस्किन्छन् उत्तेजनाले कामका खुट्टा मुस्किली नियन्त्रित गर्दै समाधिस्थलमा पुग्छिन् प्रेममूर्तिले तिनी आएको चाल पाउँदैन प्रेम मार्था उसको टाउकामा हात राख्छन् सुस्तरी बस्छन् प्रेममूर्ति आँखा खोल्छ टाउको घुमाएर हेर्छ उसका ओठहरू फर्कनाउँछन् आँखाहरू रसाउँछन् ऊ अकस्मात मार्थाको काखमा मुख लुकाएर थाल्छ ऊ चर्को रोन गहिरो हुन्छ छोरा आदिमातालाई क्षमा गर म तिम्रो आदिमाता बन्न लायक छैन मार्ता भाविबल हुन्छन् आदिमाता कृपया यस्तो नभन्नुहोस् म अभागी पुत्रलाई आशीर्वाद दिनुहोस् उसको रोधनमा उचाइ घट्छ तर गहिराई घट्दैन छोरा मलाई थाहा छैन जीवनको प्रमुख सत्य कुन हो जमुनालाई गरेको महाप्रेम वा आर्जन गरेको महाज्ञान परम सत्य जे भए पनि म हृदयदेखि आशीर्वाद दिन्छु तिमीलाई मार्था उसको टाउको मसार्छिन् भावपूर्वक समाधिमा हेर्छिन् दिग्विजयको आत्मसन्तोष अनुभव गर्छिन् केही समयपछि प्रेम मूर्ति रुन बन्द गर्छ ऊ स्थिर शान्त समिमित भइ उठ्छ आदिमातालाई झुकेर अन्तिम प्रणाम गर्छ र लम्बक लम्बक लम्केर त्यहाँबाट प्रस्थान गर्छ ऋतु परिवर्तन हुन्छ हिउँदका सबै अवशेषहरू समाप्त हुन्छन् घाम चर्किँदै जान्छ बतास निहानो हुँदै जान्छ पतझडपछि उराट लाग्दादेखि नै वरिपरिका पहाड़हरू हरिया हुँदै जान्छन् माछा पुस्ट्रिएर अन्नपूर्णका तल तल जमेका हिउँहरू पग्लिँदै जान थाल्छन् बस्तीका रूखहरूमा नयाँ पालुवा लाग्छन् रूखहरू पात क्रियामा जुट्छन् फुलबारीहरूमा नयाँ नयाँ चराहरू आउन थाल्छन् वसन्त निमन्त्रणाको यो पूर्व बेला कहिलेकाहीँ समयमा बदली हुने पानी पर्ने र जाडो फर्केको आवास दिने वातावरणीय क्रियाहरू पनि जारी रहन्छन् मनको ऋतु पनि परिवर्तन हुन्छ आस्थाको दियो फेरि बलेपछि मार्ता दिन दिनभर विचारमग्न हुन्छन् त्यो निभ्यो कि कि त्यो षड्यन्त्रमा पनि निभएको हो तर ना ना। प्रेम मूर्तिको षड्यन्त्रमा कुनै हात हुन सक्दैन ऊ त प्रेमको ध्रुवताराओ तब दियो निभ्यो किन तिनी प्रशान्तको प्रतिशोध उत्तरदायी भएको टुङ्गोमा पुग्छिन् तर आफ्नो कमजोरीलाई पनि माफ गर्दिनन् यदि म कमजोर नभएकी भए दियो निभ्ने थिएन उल्टै उसको प्रतिशोधी भावनाले हार खान्थ्यो रक्षामा प्रार्थना गर्न थाल्थ्यो मैले भुल गरेँ प्रेमको आस्था यति कमजोर भएपछि अहंकारको रजाई नभएकीको रजाई हुन्छ मार्ता आफैप्रति धिक्कार अनुभव गर्छन् शोकमय दिवसहरू यस्तै आफ्नो स्वीकार र आफ्नो विचार गर्दा गर्दै बित्छन् उदासी हट्दै जान्छ पुरा पन्ध्र दिन दिन यसरी नै बिताउँछन् अब जमुनाको समाधि तिनको दृष्टिमा आस्थाको मन्दिर बनिदिन्छ समाधिस्थलमा मैचाङले रोपेको फुलका बिरुवाहरू तिनलाई साह्रै राम्रा र सजीव लाग्न थाल्छन् मुखले केही भन्दैनन् तर मनले मैचाङको बेसरी नै तारिफ गर्छन् बस्तीवालाहरू शोक सन्तत्व आदिमातालाई देख्दैनन् आ आफ्नै पारमा कल्पनाका घोडाहरू दबुराइरहन्छन् आदिमाताको पीड़ा र व्यथा अनुभव गरी आँसु झार्नेहरूको संख्या थुप्रै हुन्छ पुत्रपुत्री संघमा आदिमाताका सबै विवाहहरूको गहन दुर्वीक्षण अध्ययनमा थाल्छ स्वयं आदिमाताको मुखार सुनिएको अमर प्रेमको कथा अध्ययनको मूल आधार हुन्छ यस मूल कथाको भर्खरै अन्त्य भएको प्रेमको उपकथासित नाता के छ यो प्रश्नबाट असमाप्त मोड़हरू देखा पर्छन् अध्ययन जारी हुन्छ मार्था सामान्य दिनचर्या सुरु गर्न तयार हुन्छन् धेरै दिनपछि राति चाँडो लिँदा आउँछन् बिहान सबैले बिल्डन्छन् इजेल बोकेर लगी समाधिस्थलमा ठड्याउँछन् त्यसमाथि खाली क्यानवास राख्छन् र मुसुका हाँस्दै समाधिलाई हेर्छन् मानौँ त्यो चिहान नभएर जिउँदो जाग्दी जमुनालाई हो के गरेर लाग्नुभएको आदिमाता मैचाङ छक्क पर्दै आउँछ एउटा चित्र बनाउनु छ जब कुर्सी लिएर आऊ मार्था अनुहार नगुमाइकन जवाफ दिन्छन् पनि लिए आउनु मैचाङ जान्छे भनेका सामानहरू लिए आउँछ के चित्र बनाउनुहुन्छ मैचाङलाई खसखस लाग्छ प्रेम मूर्तिको मार्था कुर्तीमा बस्छन् मुसुकका हाँस्छिन् पहिले नै बनाउनुपर्ने कसरी बनाउनुहुन्छ चा। ऊ त छैन केही फरक पर्दैन बरु एक मग अहिले दी ल्याइदिन्छु मैचाङ पूरा कुरै न सुनिकन हतार हतार जान्छे मार्थ घोरिएर प्रेम मूर्तिलाई स्मरण गर्छिन् स्मृतिमा ऊ सजीव एवं उदास देखा पर्छ कलिलो कामका समाधिका पत्थरहरू चम्किन्छन् एउटा तीखो, पातलो सिसा कलम हातमा लिएर मार्दा प्रेम मूर्तिको रेखाचित्र कोर्न सुरु गर्छिन् उसको उदास अनुहारका एक एक रेखाहरू तिनी सम्झदै जान्छन् क्यानवासमा उतार्दै जान्छन् प्रारम्भमा तिनको हात काम छ सा। सायद चित्र बानी छुटेकाले तर सावधानीपूर्वक केही धर्चाहरू तानेपछि यो समस्या आफै समाधान हुन्छ हातको स्थिरता चित्र कोर्ने अव्यस्तता ध्यान कौशल आदि गुणहरू खास समय नलिकन फर्किँछन् मैच्याङले दूतता र ल्याउन्जेलसम्म चित्रको पहिलो प्रारूप बनाउने काम धेरै अगाडि बढिसकेको हुन्छ मार्ता ताना दुध पिउँछिन् मैच्याङ क्यानभासमा हेर्छिन् हेर्दा हेर्दै आँखा सजल हुन्छन् मार्था सोध्छन् होइन मैठ्याङ सम्हालिन्छे मार्था बुझ्छिन् त्यसले पीडाको सम्बन्ध अनुभव गरी, म उसको अनुपस्थितिमा पोर्ट्रेट बनाउँदैछु यो कस्तो हुनेछ भन्न सक्दिनँ यो मेरो जीवनको पहिलो अनुभव हो तर म खुसी छु रोमाञ्च अनुभव गरिरहेकी छु साँच्चै नै नयाँ स्फूर्ति उत्साह र उमङ्ग प्रदर्शित गर्दै मार्थ क्यानभासमा व्यस्त हुन्छन् हजुरले महाज्ञानी कपिलको चित्र उहाँ हुँदै बनाउनु भएको थियो प्रेमको मात्र बनाउनु भएन सायद दुःख मानेवाला पुत्री माता मरियमको अज्ञानतामा उसको छोरा इसुले दुःख बनाउन सक्दैन एकैपल्ट ऊ छोरा पनि हो उद्धारक पनि हो ऊ यहाँ हुँदै किन हजुरले मैले त मैचान सङ्कोच मान्छे त्यसबेला मेरो मन बिग्रेको थियो पापीनी आमाले झैँ सोचेँ मैले छोरीको शोकले गर्दा आखिर उसले नै अदारामा बाटो देखाइदियो आदिगुरु कति खुसी हुनुहोला म यो चित्र आदिगुरुको खुसीका लागि होइन आफ्नै खुसीका लागि बनाउँदैछु वार्ता कुरा काटेर बोल्छन् के फरक पर्छ र आदिगुरु भने पनि आदिमाता भने पनि मैचाङ खुब सम्हालिने प्रयास गर्छ तर पनि खेती ती हाँसोफुस्किहाल्छ मार्थ रिसाएर फरक फर्किन्छन् मैचाङ खाली प्याला हलाउँदै भएको छ यस कुराले मार्थाको काममा बाधा पर्छ एकाग्रता भङ्ग हुन्छ धेरै समयसम्म तिनी मुख फुलाएर बसिरहन्छन् महिना दिनभन्दा पनि बढी समयपछि मैचाङले दिलगी गर्ने पहिलो अवसर भेटेकी हुन्छ मार्थाको ध्यान यस कुरामा जाँदैन तिनी असहिष्णु र उन्मादग्रस्त हुन्छन् प्रशान्त अन्तकक्षको पछाडिको ढोकाबाट फुलबारीमा निस्कन्छ उसलाईदेखि मार्था मुख फर्काउँछिन् आदिमाता हार्दिक प्रणाम ऊ नजिक आई साबिक बमोजिम अभिवादन गर्छ र स्वरमा प्रसन्नता र ताजगी हुन्छ मार्ता उसलाई नहेरिकन क्यानभासमा सिसाकलम चलाउन थाल्छिन् आदिमाता पुनरचनात्मक कार्यमा लाग्न थाल्नु यो हाम्रो अहौभाग्य हो मार्था केही बोल्दैनन् मौन उपेक्षा गरिरहन्छन् सायद पुत्र चित्र बनाउँदै हुनुहुन्छ प्रशान्त कुरा अघि बढाउन प्रयत्नशील हुन्छ के छ तिमीलाई जसको चित्र बनाए पनि मार्ता उन्मात सम्हालेर राख्न सक्दैनन् रुखो भई जवाफ दिन्छन् प्रशान्त आनन्दपूर्वक आँस आदिमाता म मा अनुरोध गर्छु कृपया मेरा लागि पुत्री जमुनाको चित्र बनाइदिनुहोला मर्नुभन्दा पहिले स्मृति स्वरूप त्यसको फोटो खिचिराखे हुने थिएनन् मार्ता चर्किएर बोल्छन् भान्साखण्डको झ्यालको कुनाबाट चियाइरहेको मैछान कालोनिलो हुन्छ प्रशान्त स्तब्ध हुन्छ आदिमाता यस हर्ष वा विस्मात अभिव्यक् गर्न बारूद पड्काउने चलन छैन हामी यस सभ्यता र संस्कृतिको विरोध गर्छौँ हो हो सबै कुरा थाहा छ मलाई तिमी जान सक्छौ मेरो काम छ मार्था झन् कठोर रुखो हुन्छन् प्रशान्त मर्महात हुन्छ जान्छ मार्था धेरै समयसम्म उसको उपस्थिति अनुभव गर्छिन् ठीक ठाउँमा चोट पार्न सकेको हुँदा तिनको आत्माभिमान साह्रै सन्तुष्ट हुन्छ मनमा शान्ति महाशान्तिको नशा चढ्छ त्यही नशाको स्वरमा तिनी हात चलाउँदै जान्छन् आधा दिनमा चित्र तयार हुन्छ राति चाँडो निद्रा पर्छ सपनामा तिनी धोकेबाज मसियालाई लगारिरहेकी हुन्छन् रातभर स्यालकर आउँछन् आदि गृहको प्राङ्गणमा निराइरहेको बिन्दु घरिघरि बिउजन्से स्यालहरूको हुुइयाँ हुइयाँले गर्दा उसारै दिक्क हुन्छ बेला बेलामा रिसाएको टाउको उठाउँछ तर अधिकांश समय अघिल्ला खुट्टाहरू बिच टाउको घुछारेर निदाउने प्रयास नै गर्छे टाढा गाउँघरमा जाग्रिला कुकुरहरू भोग्छन् चुनौती दिँदै बिन्दुको निद्र झन्सा खलबलिन्छ झरको मानेर बिन्दु दुरुको उठ्छ तर भुक्दिनँ स्यालहरूको यो असमाप्त हल्ला र कोलाहाल सुने जुन बस्ती बस्तीभन्दा केही पर हेवातालको मुहानतिरबाट आइरहेको हुन्छ बिन्दु केही उद्यग मान्छे केही सोच्छे असाधारणताको कुनै अर्थ खुल्दैन रातको अन्तिम प्रहर समाप्त हुन्छ स्यालहरू टाढाको खोजमा कराइरहन्छन् गाउँमा कुकुरहरू भुकिरहन्छन् आजगुरु उठेको चाल पाएपछि बिन्दु त्यहाँबाट चुपचाप हिँड्छे विशाल मैदानसी चोलेर आवासक्रियाहरू र गोलघर हुँदै ऊ बस्तीबाट बाहिर निस्कन्छे स्यालहरू कराइरहेको खोजतिर जगुल्छे बस्तीबाट जति पर जति चल झर्दै जान्छे उसको उत्सुकता पनि बढ्दै जान्छ स्यालहरूको रहस्यमय आवाज पनि चर्को झन्झन चर्को हुँदै जान्छ देवतालको सिराङमा ऊ खूब खुब थाक्छ खोज अलिकति पर हुन्छ बिन्दु त्यहीँ बसेर सतर्कतापूर्वक खोजमा दृष्टि दिन्छे तर त्यहाँ भइरहेका गतिविधिहरू देख्न सक्दिनँ सायद बुढी भएकैले होला उसलाई डर पनि लाग्छ स्यालहरूको फौजलाई लल्कार्ने दुस्साहस उ गर्दिनँ विचारपूर्वक बिन्दु उज्यालो बिहानीको प्रतीक्षा गर्छ झिसमिस झिसमिस मिरमिर मिरमिर बिहान हुन्छ स्यालहरूको आवाज हराउँदै जान्छ बदलामा कागहरू कराएको सुनिन्छ बिन्दु अब आँटिली हुन्छ खेतबाट बिस्तारै खोजतिर बढ्दै जान्छे योदेखि छेउछाउका डाङ्रीहरू खुब हल्लामा चल्न थाल्छन् जसले गर्दा फेवा किनारमा झोकाइरहेका बखुल्लाहरू नराम्ररी तर्सिन्छन् दक्षिणपट्टिको पाहाडको फेल अलिकति खोज परेको हुन्छ पाहाड हरिलो भरिलो हुन्छ कुनै झरना वा खरेको चिह्न नदेखेर पनि कता कता माथिबाट पानी बगेर खोजमा कलकलाइरहेको हुन्छ बिन्दु खोजमा पुग्छ र एउटा ठुलो ढुङ्गामाथि चढेर यताउति आँखा डुलाउँछ त्यहाँ केही पनि नदेख्दा उसको मनको कौतोल र उत्तेजना ठन्डा हुन्छ निराशमय बिन्दु जोडले पुग्छ छेउको बढीमानको ढुङ्गा पछाडिबाट कागहरू कराउँदै उठ्छन् पछि पछि काग भाग्छन् बिन्दु तुरन्त कुरा बुझ्छे बेसरी उत्तेजित हुन्छे फेरि एकचोटि जोडले भुक्से र भयभरको बलस्फूर्ति लगाएर बढीमाको ढुङ्गामा हम्फाल्छे बढीमानको ढुङ्गामाथिबाट बिन्दुले जुन अनपेक्षित कुरा देख्छ त्यसले उसको सासभित्रको भित्रै बाहिरको बाहिरै हुन्छ ऊ स्तब्ध भई ढुङ्गामा थुचुक बस्छे त्यहाँ दृश्य यस्तो हुन्छ एउटी सानी दुब्ली पाताली गाई तडपिएर जीवनको अन्तिम सास कनिरहेकी हुन्छ बाछु जन्माएपछि नवजात बाछु दुध पिउने असफल सङ्घर्ष गरिरहेको हुन्छ प्रसवका चिन्हहरू यताउति छरिएका हुन्छन् बिन्दु ढुङ्गामा बसेर स्थिति सीमावलोकन गर्छ स्यालहरूको कोलाहालबाट सुरु भएको रहस्य अब रहस्य नभएर गम्भीर समस्या बन्छ बिन्दु ढुङ्गाबाट झरेर गाईको छेउमा पुग्छे चारैतिर घुम्छे गाईको आँखा शून्यतामा टोलाएका हुन्छन् र त्यसबाट बलिन्दधारा आँसु बगिरहेका गा हुन्छन् गाईको त्यो निरीह विवश व्यथादेखि बिन्दुको मन्ड हुन्छ यस विजातीय आमाको पीडाले बिन्दुको तन्मन अर्थात् सम्पूर्ण हल्लाइदिन्छ बाछाको मायाले गर्दा गाईको प्राण जान सकेको छैन महाकष्ट्र भोगिरहेको छ भन्ने कुरा बिन्दु बुझ्छे त्यसैले आहत भई कोही कोही कराउन थाल्छ यस समवेदनाको ध्वनि सायद गाईको कानमा पर्छ गाई पर अस्पष्ट कमजोर स्वरले बाँ भन्छ बिन्दु यो करू पुकार सुन्छे उसको बुढो तन्मनमा ममताको नदी बग्न थाल्छ बिन्दु अघि भन्दा जोडले कुई कुई गर्छ गाई लगातार दुईचोटि कराउँछ बाँ बाँ अन्तिमपल्ट जीव तन्काउँछ र प्राण त्याग गर्छ प्रकृतिको यो क्रूर कर्म कर्मदेखि बिन्दु सारे देखिसाउँछ बढीमानको ढुङ्गामाथि चढेर जोड जोडले भोग्नु थाल्छ उसको यो जोसी भुकाइ सुनि रुखहरूमा बसेर शत्रुतापूर्वक हेरिरहेका काग डाङ्ग्रेहरू बढी सतर्क हुन्छन् छेउवा काग डाङ्ग्रेहरू भाग्छन् चारै दिशा फर्केर जोड जोडले बोकेपछि बिन्दुको क्रोधाग्ने शान्त हुन्छ तत्काल उसको ध्यान बाँचोमाथि केन्द्रित हुन्छ जो मरिसके कि आमाको थुनमा असन्तोषपूर्वक मुख गाडिरहेको हुन्छ बिन्दुलाई सहज अन्तर्बोध हुन्छ अब बाँचो पनि मर्नेछ आमाको दुध नपाएर माया नपाएर सुरक्षा नपाएर बिन्दुको मनमा भयावह विचारहरू रङमङ्गिने थाल्छन् अनायास उसको आँखा भरिँदै जान्छन् आँसु बग्दै हेरिरहन्छे हेर्दा हेर्दै उसका सोकेका स्थनहरूमा दुग्ध संचार हुन थाल्छ बिन्दु बढीमानको ढुङ्गाबाट फुर्तिसाथ हाँप फाल्छ र ममतापूर्वक बाछोको मुख चाट्न थाल्छ बाछु मरेकी आमाको थुन चुस्न छोडेर बिन्दुतिर अभिमुख हुँदै जान्छ बिन्दु एकछिनसम्म बाछुलाई चाटिरहन्छे त्यसपछि उसको भोको मुखमा पर्ने गरेर स्थान जोति नवजात बाछो हक्का निदै चुस्न थाल्छ श्रुति सम्वमा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बसेको हो यसको बाह्रौं श्राजलाई यति नै अब कार्यक्रमबाट विदा लिने बेला भएको छ बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडु यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ईमेल ठेगाना एसएचआरयूटीआई हवस् त अर्को साता उपन्यास पागल बस्तीको तेह्रौं श्रृंखलाको वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृंखलामा नारायण ढकालको उपन्यास दुर्वृक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालेखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री